सातमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल रत्नगर दुई मेन रोड काँीचोक चितवन अहिले दिउँसोको दुई बज्यो अहिले दिउँसोको दुई बज्यो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 डाक्टर द्वारा ढार दुखने हाथ खुटा झमझमाने ढाड़ को नशा च्याटी को सिल्का हाँ पोलने जोड़ने दुख्ने सुनिने बाथ यूरिक एसिड आदि समस्या भाई बिरामी को नियमित स्वास्थ्य परीक्षण एवं उपचार भैर सहर्स जानकारी कराद नगर अस्पताल रत्नगर दुई मेन रोड टाढी चोक चित्त वान फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस मनोरञ्जन यस अर्पण समाचारको साथमा ब्याङ्क यु विवाह होश या कुनेटी या सरकारी गैर सरकारी संघ को सेमिनार तथा ठूला कन्फ्रेस आयोजना विभिन्न सी हजार जान समूह को क्षमता हलर को पार्टी तथा समूह काटल स्टार बैंक एक नौ सौ बयानबेबसाइट होटल स्वयं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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमारेकै साथ सुनिसो समाचारमा स्वागत छ म ध्रुवराजनको एक कुखुरा फर्ममा फेरि पनि बर्ड फ्लू भएको पुष्टि बर्ड फ्लू पुष्टि भएपछि एघार सय कुखुरा नष्ट सौरामा पर्यटकको रहस्यमय मृत्यु संविधान सभा चुनाव सफल बनाउन सहयोग गर्न भारतीय प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह सिंहलाई नेपाल भ्रमणको निम्तो प्रचण्ड आज स्वदेश फर्कने क्रम संख्या नराखी दल दर्ता सुरु नेदरल्यान्ड्सको राजकीय सत्ता एक सय तेइस वर्षपछि पहिलोपल्ट पुरुषलाई दिने तयारी राज्यरोहणका लागि विशेष समारोह हुँदै र इन्डियन प्रिमियर लिगमा आज चेन्नई र पुणे भेट्दै आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको दोस्रो खेलमा नेपाल युगाण्डासँग पराजित जीवन तथा विस्तारमा सिधुवनको मङ्गलपुरेमा रहेको एक पोल्ट्री फार्ममा पालेको कुखुरामा फेरि बर्ड फ्लू लागेको पुष्टि भएको छ मंगलपुर की डोलकुमारी हम ने पालों कुकुरा में बर्ड फ्लू लगे पोजिटिव बर्ड फ्लू भैप गैराती फम को एगार सौ कुखुरा नष्ट जिला पशुसेवा कार्यालय चितवन का प्रमुख राम कुमार जानकारी दूँ करीब दुई हजार कुकुरा पाल फर्म में इसी कुखुरा मरी सकता कार्यालय जनाक का अनुसार बर्ड फ्लू लगे क्षेत्र में कुकुरा नष्टी आज बिहान सर सफाई करुक्रबार नमूना परीक्षण का हिजो साँझ रोग पुष्टि भएको हो यो महिनामा मात्र चितवनमा पाँचवटा कुखुरा फर्ममा बर्ड फ्लू भेटिएको जिल्ला पशु सेवा कार्यालय चितवनले जनाएको छ सौराहामा एकजना पर्यटकको रहस्यमय मृत्यु भएको छ सौराहात होटल चितवन प्याराडाइसको कोठा नम्बर एक सय दुईमा सोमबार राति सुतेका सिङ्गापुरका नागरिक पचपन्न वर्षीय बिवाङहाङको मृत्यु भएको प्रहरीले जनाएको छ वैशाख पन्ध्र गते चितवन आएको तेइसजनाको समसँगै उनी आएका हुन् उनको मुखबाट रगत आएको अवस्थामा सप भेटिएको प्रहरी चौकी बसोलीका प्रहरी नायबनिरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो उनको मृत्यु भएपछि सँगै रहेका एकजना विदेशी नागरिक र नेपाली गाइडलाइन प्रहरीले नियन्त्रणमा लिएको छ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 त्यस्तै नेपालको ऊर्जा पर्यटन लम्बिनीको विकास र शान्ति प्रक्रिया सफल पार्नका लागि सहयोग गर्न प्रचण्डले गरेको आग्रहमा भारतीय प्रधानमन्त्रीले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो नेपालको गतिरोधन्त्यका लागि खेलेको भूमिका भारतीय प्रधानमन्त्रीले प्रचण्डको प्रशंसा गर्नुभयो प्रचण्डले लामो समयदेखि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नभएको प्रति असन्तुष्टि व्यक्त गरेपछि भारतीय प्रधानमन्त्री सिंहले समय मिलाएर छिटे नेपाल भ्रमणमा आउने बताउनु भारतीय विभिन्न राजनैतिक दलका सरकारी अधिकारी अधिकारीसँग कुराकानी गरेका प्रड आज साँझ पाँच बजे नेपाल फर्कने कार्यक्रम छ निर्वाचन आयोगको दल दर्ता सूचीमा पहिलो <samples> हुने <otspatuto> होडबाजीमा रहेका दलहरू बिचको पहिलो बन्ने विषयमा विवाद भएपछि आयोगले आजलाई दर्ता क्रम क्रमसङ्ख्या नराखी दल दर्ता प्रारम्भ गरेको छ पहिलो नम्बरमा दर्ताको लागि ए माओवादी र एमालेका कार्यकर्ताबीच विवाद भएको हो विवाद मिलाउन एमाले, का मिला एमाले अध्यक्ष जलनाथ खनाल र ए माओवादी उपाध्यक्ष बाबुराम भट्टराई बीच छलफल भए पनि कुरा नमिलेपछि आयोगले क्रमसङ्ख्या नराखी दर्ता गर्ने सूची जारी गरेको हो एमाले माओवादी राप्रपा नेपाली कङ्ग्रेसले कर्मश दल नवीकरणका लागि निवेदन दर्ता गराएका छन्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 आयोगले आजबाट दल दर्ता र नवीकरणको आह्वान गरेपछि नौ बजे कार्यालय खुल्ने भए पनि बिहान सभा छ बजीदेखि नै दलका प्रतिनिधि आयोग कार्यालय पुगेका थिए एमाले र ए माओवादीका प्रतिनिधि सँगसँगै त्यहाँ पुगेपछि विवाद भएको हो को पहिले भन्ने विषयमा दुई दलका कार्यकर्ताबीच विवाद भएपछि प्रहरले हस्तक्षेप गर्नु परेको थियो दुई दलका नेताहरू विवाद मिलाउने प्रयास असफल भएको हो दुई दलबीचको विवादकै कारण दल दर्ता प्रक्रिया ढिला सुरु भएको निर्वाचन आयोगमा जसले पहिला दल दर्ता गर्छ उसकै निर्वाचन चिन्ह पहिलो नम्बरमा हुने भएकाले आफू पहिलो पुगेको भन्दै ए माओवादी र एमालेबीच विवाद उत्पन्न भएको हो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 बाट मुलुकलाई अहिले दिन अहिले संविधानसभाको चुनाव नै एकमात्र उपयुक्त विकल्प भएकाले चुनावमा सहयोग गर्न सबै दलसँग आग्रह गर्नुभयो एक फरक प्रसङ्गमा देवालले आफ्नो पार्टीभित्र अहिले कुनै पनि विवाद नरहेको दावी पनि गर्नुभयो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 प्रहरीले 65 केजी रक्तचन्दनसहित पाँचजनालाई पक्राउ गरेको छ दाना आकारमा माला बनाएर चुइनतर्फ लैजान लागेको रक्तचन्दन विशेष सुराखीको आधारमा आज बरामद गरेको प्रहरीले जनाएको छ प्रहरीले रक्तचन्दनसँगै तस्करीका लागि प्रयोग गरिएको बा एक छ र बा एक नम्बरको दुईवटा कारलाई पनि नियन्त्रणमा लिएको छ रक्तचन्दन गुच्छा आकारमा माला बनाएर लैजान लागेको अवस्थामा बरामद गरिएको हो अब बालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो हम प्रश्न छ दलहरूले दावी गरेको अवस्थामा दोस्रो संविधानसभाको निर्वाचनमा कुन पार्टी ठुलो बन्ला जस्तो लाग्छ ए एकीकृत एक नेकपा माओवादी बे कङ्ग्रेस र सीएमआलए अर्पण जन आवाज मत दिन सकू जिस मोबाइल को मैसेज बॉक्स रेडियो अर्पण संक्षिप्त स्वरूप आर एप करी आपूलाई बी गरी, ए, वा सी टाइप करी चौवालीस पचपन व पैंतालीस पचपन्न मठा अर्पण जन मत परिणाम हरेक साझ पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटुडा बिघ्न सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनवेशडौँ मुगलिन दमली पोखरा नानगढ परासी बुटोर सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस देशको समाचार नेदरल्यान्ड्सको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 अठार सय नब्बेमा विलियम तृतीय आफ्ना छोरा र बुहारीलाई पनि समर्थन गर्न आग्रह गर्नुभयो उहाँले नयाँ राजाले एउटा असल राजाले गर्नुपर्ने सबै कर्तव्य पालना गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो राज्य रोहन राजधानीमा विशेष समारोह हुँदैछ देशका राजपरिवारका प्रतिनिधि सहभागी हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् सन् उन्नाइस सय अस्सीमा सत्तामा आएकी ब्रिटिसका तीन छोरामध्ये माइला छोरा फ्रोसो हिम पैरोमा परेर गएको फेब्रुअरीदेखि कोमा हुनुहुन्छ खेल बर्मोडा में जारी विश्व क्रिकेट लीग डिविजन 3 को दोसों खेल में गैराती खेल में छिकेटित हो विश्वकप क्रिकेट को स हराउनै पर्ने दबावमा रहेको नेपाली टोली युगण्डा सामु निरीह बन्यो युगण्डालाई दिएको एक सय सत्र रनको ल झिनो लक्ष्यलाई युगाण्डाले सत्ताइस ओभरमा चार विकेट गुमाउँदै पार गर्यो लगातार दोस्रो हार बिहोरिपछि अघिल्लो चरण प्रवेशका लागि नेपालको सम्भावना कठिन बनेको छ पहिलो खेलमा पनि नेपाल अमेरिकासँग पराजित बनेको थियो भोलि नेपालले बरमुढाको सामना गर्नेछन् उता इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज एकमात्र खेल हुँदैछ बेलुका सभा आठ बजेपछि हुने खेलमा सिरसिस्तान रहेको चेन्नई सुपर किंग्स र अन्तिम स्थानमा पुने पुणे वारिसबीच प्रतिस्पर्धा हुनेछ नौ खेलमा सातमा जित हात पारेको चेन्नईको चौधअङ्क छ भने समान खेल खेलेको पुणेको दुईमा जित दर्ता गर्दै उसले दुईमा जित दर्ता गरेको छ उसको चार अङ्क सयसँगै गराती सम्पन्न खेलमा मम्बई इन्डियन्सले किङ्ग्स इलेभेन पन्जाबमाथि चार रनको रोमाञ्चक जित दर्ता गरेको थियो जादा जादा जादा एक कुखुरा फार्ममा फेरि पनि बर्ड फ्लू भएको पुष्टि बर्ड फ्लू पुष्टि भएपछि एघार सय कुखुरा नष्ट सौराहामा एक पर्यटकको रहस्यमय मृत्यु संविधान सभा चुनाव सफल बनाउन सहयोग गर्न भारतीय प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह सिंहलाई नेपाल भ्रमणको निम्त प्रचण्ड आज सुधै फर्कने क्रम संज्ञा नराखी दल दर्ता शुरू नेदरल्यान्ड्सको राजकीय सत्ता एक सय तेइस वर्षपछि पहिलोपल्ट पुरुषलाई दिने तयारी राज्यरोहणका लागि विशेष समारोह हुँदैन र इन्डियन प्रिमियर लिगमा आज चेन्नई र पुणे भिड्दै आइसिसी ओल्ड क्रिकेट लिग डिभिजन थ्रीको दोस्रो खेलमा नेपाल एगण्डासँग पराजित अवस्थर्पण सबका सदैं का रेडियोर्पण संगट ऑनलाइन नमस्कार